अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोलो पाँच मेगाक्रमण झाल धोका बनाउने मिस्त्री चाहिएको थियो कहाँ भन्ने होला साईराम फर्निचर उद्योगमा मेरो पनि छोरीको विवाहको लागि फर्निचर का सामान चाहिएको थियो होला साईराम फर्निचर उद्योगमा हजुर दक्ष तथाभवी मिस्त्रीबाट तयार गरेको तयारी झालढोकाको चौपुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अफिस फर्निचर घरासी सजावटका आकर्षक फर्निचरहरू चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झन होस् संपर्क साईराम फर्निचर उद्योग रत्नगर तीर आदर्श नगर टोल प्रोट्राइटर धनराज दल्लाकोटी फोन टीफोन शून्य छप्पन्न पांच बैसठी आठ मोबाइल अंठानब्बे पांच पचास बैसठी आठ सै स्वागत रेडियो थुलो पाँच मेघाहरू आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षामा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा अझ पनि नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकभागाहरूको साथमा तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ र यो साँझको बेला तपाईँ पनि हामी सङ्गीत सोहयात्रा गर्न चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटाबाट खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन फोन प्रयास गर्दै गर्नुहोला र आजको अर्पण शुभ साँझको व्यवसायीसँग साईराम फर्निचर उद्योगले सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गराउनुपर्छ यदि तपाईँलाई विवाहको लागि का सामानहरू चाहिएको छ सा झ्यालडुक्का बनाउने मिस्त्रीको खोजीमा तपाईँ हुनुहुन्छ त्यस्तै गरी दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झ्याल ढुक्काको खापा पल्ला त्यस्तै गरी शुभ विवाहको लागि शुभ कार्यको लागि आवश्यक परेको छ फर्निचरका सामानहरू भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोप्राइडर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय पैँतिस रहेको छ एकपटक सम्झिनु होला साईराम फर्निचर उद्योगलाई र यति बेला भने कोही साथी आइसक्नु भएको सरपूर्ण शुभ साहसको व्यवसायमा पहिलो सहभागी साथीको रूपमा चाहिँ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो नमस्कार हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ प्रताप प्रताप अनि के आफ्नो अमृतजी र कराकिन बस्उने समीर भाइको सम्पूर्ण परिवारलाई र कराक एक सुर्खने मेरा घर परिवार चेपाङलाई ङलाई निशल चेपाङलाई ल हुन्छ कार्यक्रम आउँदै गर्नु होला है ल नमस्कार यति बेला तपाईँ अर्पण शुभ आजको व्यवसाय सुनिराख्नु भएको छ उपस्थित भइसकेका छौँ रेडियो अर्पण चार थुप्रो पाँच ट्युन गरेर सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनबाट पनि हामीलाई डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर जहाँ कहीँ रहेर सुनिराख्नु भएको छ यति बेला कोही साथी हुनुहुन्छ सा लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मा रमाइलो बस्तीबाट रामचरण अधिकारी रमाइलो बस्तीबाट रामशरण अधिकारी रामचरणजी हजुर धेरै समय पछाडि भेट भयो है एकदम अलिक व्यस्तताको कारणले गर्दाखेरि अब त्यही हो पनि के भनेको भेट भयो ल ठिक छ म केही पनि भन्दिनँ मैले मलाई थाहा छैन धेरै साथीहरूले माया गर्नुहुन्छ सा <laughs> सा फोन लाग्दैन समय हुँदैन है अनि खानपिन भएको छैन एकैछिन पछि ल ठिक छ धेरै समय पछाडि आउनुभयो खुसी पनि लाग्यो कोही कसै सम्झिनुहुन्छ आज सर्वप्रथम छ त साथीलाई र हो लिउने सबैजनालाई र मेरो यहाँ दाजुभाइ दिदीबहिनीहरू सबै यहाँ रमाइलो भएर बसिरहनु भएको छ आज सकरात्रीको दिनमा चाहिँ होइन र उहाँहरूलाई सबैजनालाई र मेरो साथी गणेश राजकुमार सन्ध्या सविता अनि मलाई चाहिँ अस्ति सुभाश्रीले फोन गरेको थियो होइन हजुर हजुर मैले एउटा गाना निकाल्दैछु र निदिनु भनेर पछि साथीलाई पनि भनिदिनु भनेर चाहिँ म्यासेज छोड्नु भएको थियो रेडियोबाट चाहिँ तपाईँलाई म्यासेज पनि छ होइन ठिकै छ धेरै धेरै धन्यवाद नि मलाई चिन्न चाहिँ नि सम्पूर्णलाई ल हुन्छ रामचरणजी अहिले भने बिदा हुन्छु राम्रोसँग बस्नु होला है त ल नमस्कार रामचरणजी आउनु भएको थियो यति बेला रमाइलो बस्तीबाट र अर्पण सुम साँझको व्यवसाय सुनिराख्नु भएको छ र मिठा मिठा लोक भाकाहरू तपाईँको लागि आज पनि हामीले लिएर आएका छौँ र पृष्ठभूमिमा बज्न थालिसकेका छौँ एउटा निकै नै चर्चित भाका तपाईँलाई निकै नै मनपर्ने भएका नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चोर्चामा रहेको भएका हो यति बेला तपाईँको लागि राख्छु पूर्व पश्चिम खोजिसकेँ मैले साथमा मैले खोजना बाकी घम जूनामा खोजी सके मैले पश्चिम उत्तर दक्षिण खोजी सके मैं सनो तिम देखना बना को मरना भन्दा मैं खोजना बाकी घर मून म खी सके पूर्व पश्चिम उत्तर दक्षिण खोजी सके मैले भनलाको छ म भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजे सके भैले सानो तिमीलाई देख्न भनलाको छ मर्न भन्दा पहिले लाई देख्न मन लागेको छ वर्णभन्दा पहिले निकै नै मिठो भएको निकै नै चर्चित भएको तपाईँले सुनिसक्नु भएको सोसाइटी फन्ड उद्योगले सहकार्य गरेको कार्यक्रम अरू बढाज तपाईँ सुन्दै हुनुहुन्छ र यदि तपाईँलाई फर्निचरका सामानहरू चाहिएको छ घरको लागि अफिसको लागि विवाहको लागि जुनसुकै ठाउँको लागि पनि तपाईँलाई आकर्षक डिजाइनका का सामानहरू चाहिएको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन चाहिँ रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोप्राइट हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे का फर्निचरका सामानहरू तपाईँहरूले नबिर्सन होला साईराम फर्निचर उद्योगलाई यति बेला पनि अर्पण शुभ साझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ संतलाल संतलाल अनि के, के से धेरैसँगै ग्याप राखेर है गर्नु किन होला मैले होला है अनि अनि अनि खान पिन सम्झिन चाहिँ कसलाई जी, परिवार था था। तो तो जी होला नमस्कार सन्तलालजी हुनुहुन्थे यति बेला अर्पण शुभ साहसी पनि हुनुहुन्छ अनि या एकदम रमाइलो गरेर बसिराख्नु भएको छ है एकदमै दिदी साथीहरू सचिन लामा शुभ साँझको व्यवसायमा फेरि अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ पूर्ण कला विशी र राजेश प्रतिभाको आवाज रहेको भाका हो मलाई तिमी नसवानी सा असमानी दुटा बुटो जोड़ी छाया बचना सकू हो न भ तर मैजेना तिमी चाह तीम हो आसपानी सासवानी छु कसई को हस्वानी दुटा बुटो जोड़ मया भारा मै जी होना तिमी चाहिए बचना सचु अक्सी जाना भाई तर मई जी तिमी चाहिए आमा अक्सिजन नभए यता र मलाई जिउन तिमी चाहिन्छ निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ तपाईँकै दिनभरिको थकाल कामलाई एकैछिन भए पनि तपाईँबाट अलिकति टाढा राख्न सक्छौँ कि भनेर हरेक साझा आउने गर्छौँ अर्पण सुब्बा साझको बसाइ लिएर र आज पनि तपाईँको माझमा जुटिराखेका छौँ यदि हामी सँगै रमाइलो गर्न खुला छ शून्य छपन्न पाँच सय बत्तीस र शून्य छेत्री यति बेला कोही साथी हुनुहुन्छ निलम अनि शुभ साँझ मार्फत ले सम्झिने क्या कसलाई हजुर स्वागत हजुरलाई अनि विष्णु राईलाई अनि निरु तामाङ निशा तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ उमा बानिया सानु गुरुङ गोमा मगर ज्योति मगर अनिसा लामा अङ्किता ऊ पनि अञ्जना सागकोटा uh -huh. नम्रता चौधरी मिना गुरुङ अस्मिता uh -huh. चौधरी सलिना निरा मेरो बेस्ट फ्रेन्ड पवनजङ भण्डारी भरत घमण्ड राणा मगर मनोज भुजेल दीपक आचार्यकोटी साय भरत कार्कीलाई नमस्कार निलम अधिकारी हुनुहुन्थ्यो यति बेला धनकुटाबाट आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेका छु मैले म उहाँलाई पनि ढिला गर्दिनँ स्वागत गर्नलाई स्वागत गर्छु नमस्कार साथी सधैँ यस्तै भन्नुहुन्छ किन होइन मलाई पनि एकदम गाह्रो भइसक्यो सबैजनाले सानो सानो भन्दा भन्दै मैले एकदम ठुलो सोले बोलिरहेको छु किन सानो भइरहेछ अनि साथी खानी भएको छैन एउन बाँकी नै छ हजुर सुस्ता सुस्ता बनाउनुहोस् बिस्तारै खानुहोस् न हात के के गर्नु छ मैले पनि खाएको छैन कार्यक्रम सकिए पछाडि अनि शान्तिजी सम्झना दिदीको लागि अनि सेन्टर दादाको लागि सोम दादाको लागि सुभाष दादाको लागि सूर्य दादाको लागि अर्पण हो रिनिटको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र ज जसले अर्पण च्युन गरेर बस्नु छ उहाँहरूको लागि नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला रर्पण सुम साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै सबै साथी हुनुहुन्छ के गर्नुहुन्छ बस्न त हामी पनि घरतिरै बस्ने हो त होइन सम्झिने कसलाई अन्ठानब्बे दस तेह्र है हजुर सुनिराख्नु भएको छ भने पक्कै पनि टिप्नु भयो होला है अनि अरू आ... केही छैन ल ठिक छ आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला है त ल नमस्कार नमस्ते यति बेला अर्पण सुबसाजको यो व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र मिठा मिठा लुक भाकाहरू तपाईँको लाजमा लागि चाहिँ हामीले प्रस्तुत पनि गरिराखेका छौँ विष्णुजी एउटा गीत फेरि हामी बजाउँछौँ होइन त्यस पछाडि फेरि पनि तपाईँ पनि प्रयास गर्दै गर्नु सम्भव भएसम्म हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ र यति बेला पनि तपाईँको लागि राख्न चाहन्छु योगेश माल र जमुना राणाको आवाज रहेको भाका संसार खोज्दा तिनलाई भेटाइन संसारको जातिलाई भेटाइन भनिराखे भनिराखेका थिए तर प्राविधिक कारणवश अलिकति केही समस्या भयो त्यसैले पनि तपाईँको लागि अर्को भाका राख्छु निकै नै चर्चित भाका तपाईँलाई निकै नै मनपर्ने भाका कसलाई सुन्ने होला कहा मेरो माया कहाज आत्मा जले चल रिखा पौलाई देखना धनी होमहेर छु बोलाओ सु कहाँ चीन कहा, कहा खोजनी होती आत्मा जलखला तिमला देखना पाला दिना पाला कसलाई सोधनी हो संसारमा कसलाई सोधनी होलाउँछु सुनेछु बोलाउँछु कहाँ सुन कहाँ खोजनी हो मेरो उनी कहाँ छिन् कसलाई कहाँ खोज्ने होला कसलाई सोध्ने होला निकै नै मिठो निकै नै चर्चित भएका तपाईँहरूले सुनिसक्नु भएको छ सयराम फिन्च देवलीसँग कार्य गरेको कार्यक्रमहरू आजको व्यवसायी सँगै हुनुहुन्छ तपाईँ र अझै पनि तपाईँसँग धेरै कुराकानी गर्ने रहर त थियो तर के गर्नु आजको लागि भने हामी कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ निर्धारित समय सकिसकेका छ यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो जहाँ कहीँ रहेर तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर विश्वको जनचेतनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन गर्नुहुने प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ कति संसारमा कसलाई सोधि को दरपान